विद्युतीका समुचार हुनुहुन्थ्यो अच्युत भाव शुद्ध हुनुहुन्थ्यो त्यसकारणलेत्वृत्य के छ यसमा सबैले सुखै मात्र चाहेका जान्नेले बोल्न जान्नेले बन् जान्नेले पनि बोल्न जान्नेले पनि सबैले चाहेको सुख हो आनन्द तर दुःख चाहिँ बारम्बार दौरेर आएको देखिन्छ सुख चाहिँ आएको देखिँदैन आएर त हुन्छ अलरेडी आनन्दी पानी धेरै सुखै हो सुखै हो सुखै हो सुखार गुरुदेव सुख पाइएको कहीँ देखिँदैन कसैलाई बरु सुख दुःख थियो सुखदिन टिका हुँदै हुँदैन हार्दैन जुलु त हात गरेर गइ किन यस्तो अनि अर्को कुरा भगवान् त परिपूर्ण आप्त काम पूर्ण काम उहाँलाई यो सृष्टि किन रच्नु पऱ्यो दोस्रो प्रश्न मेरो किन रच्नु पर्यो रच्नु पर्यो भगवान्ले किन गर्नु पर्यो रच्नु पर्यो रच्नुभयो र कसरी कुन क्रमले यसको विकास यी तिनटा कुराहरूले मेरो हजुरका पहिला प्रश्नको उत्तर म दिन्छु भगवान्लाई बिर्सेको कारणले संसारमा आएपछि प्राणीले प्रभुलाई बिर्सिदिन्छ अरू प्राणीको त कुरै छोडौं त्यसमा चेतनै छैन आत्मविकास हो रहरै छैन मान्छे पनि बिर्सिन्छ प्रभुलाई प्राप्त गर्न भनेर मानिस भनेर यस जीवनमा आएर पनि भगवानतिर लगन्थे हुँदैन ऊ कता केमा के, के काम कुरो रहेकातिर कुम ठिमीतिर हुँदा हुँदा बिर्सिला बिर्सिला भगवान्को सम्बन्धमा रुचि नै हुँदैन के भइरहेको भए त कुनै कामको कुरै होइन जस्तो लाग्छ त्यतातिर मनै लाग्दैन यस्तो लठभगे हुन पुग्छ त्यत्रो चेतन प्राणी प्रभुले प्राप्त गर्न भगवानको अंश होला प्रभुको अंश हो मानव प्राणी सम्पूर्ण अंश हो तर मानव सचेतन अंश भगवान् नगवानायण नर हो नरसखा विशेष जुन जुन शुभ कर्म गर्न प्रभु आउनु संसार धर्म प्रवर्तन गर्न मान्छेलाई साथी बनाउनु नारायण हो नरसखाखा शार मान्छे पनि वास्तवमा मान्छेले जीवन जियान्छन् र सबैले जल्द प्रभु का चरण तमाम भक्ति को सूत्र घासी जीवन दी गर जीवन और नारायण को सखल देन सवर। और सब दिन का मत्रे। जीवन जी मनुष्य जीवन निरंतर प्रभुका का चरण कमल में कमा प्रभु सेवा कोई मानर कमा कहीं काम कर सूत्र भगवान करने अपना हाथ में जुटने गो प्रभु सेवा कसरी होने लगानी करने इच्छा करने क्विमानोगो नाश तेसरोवन तीवी दश संपत्ति का तीन दशा कि त त्यो परमार्थमा लोक कल्याणमा लगानी गरिन्छ र आफ्नै यसबाट आएन जता गयो फलानालाई हेर्नु त्यहाँबाट त्यो अना खाएको थियो त्यहाँ पनि दिनुभएको छ त्यहाँ आश्रम बल्याएको त्यहाँ पनि दिनुभएको छ उहाँहरू जहाँ उहाँको भित्तामा देखिन्छ त्यसरी आफू मरेर पनि बाँकी राख्ने सधैँभरि जबसम्म किर्तिर हुन्छ मान्छे मर्या हुन्छ किर्तिर यशे छ मरेर पनि बाँच्ने त्यस्तो सौभाग्य हुन्छ कसैले कसैले केही सम्पत्ति दान एक थरी भोग गर्छ जति नै भोग्ने शरीर त्यही साढे तिन हात हो ओछ्याउने त्यति नै लामो त्यति नै बाक्लो त्यति एउटा केही सीमाभित्र गर्छौ तिमी खाने त्यही एक मान सय ज्यादा खाए कति भोग्ने कमर कसरी भोग्छु भने कति भोग्छ अर्को भोग भोग भुच्छ सुनिक सुख दानम भोग त्यति गरिएन भने ती दुईटामा काम आएन भने नास त्यस्रो गति छ पैसाको धनको सम्पत्तिको नासै हो त्यस्तो अर्थमा यो नदा नभुङ्के न आफ्नो भोगमा नै सदुपयोग गर्न सक्छ सुखपूर्वक न धानमा गयो न यशस्वी भएर बाँच्छ पाइयो अलिक धेरै भोग भोग देख्न थाल्यो भने त सबै कहाँ खाल्नु उसैबाट पक्रिन्छ भने यो यत्रो महज गर्ने हाम्रा बजार त्यो महालार भयो सबै लुट्नु यस्तो भनिन्छ नि एक दिन आया गर्दै हुनुपर्छ कि तो साथ दरिद्रता भने दरिद्रता कसरी आउँछ अरे भने कर्ममा खोट आए पनि बहुत ठुलो अत्यन्त आवश्यक सानो मातृभूमिकै काखलाई सुशोभित गरिदिने महान कार्य गर्दै हुँदैछ त्यस्ताका लागि कतै अपेक्षा गरिने केही पाउन पाउनुहुन्छ केही सहयोग दिनु परेको हुन्थ्यो भनेर माग आइरहेको भनेर त्यस्तोमा पनि बचाएर राख्ने कुराहरू जाउँको कर्म खोट त्यस्ता कुराहरू अगाडि आएको आज भरि भइकन पनि मसँग त केही म कहाँ सक्छु मलाई भनिकन जो डाँड छ नि भैभरि गरेको थियो दुःखो साथ कर्म कर्म दोष हात गरी गर्दा अन्तमा एउटा केही अप्ठ्यारो स्थिति अवश्य झेलु म नामले एकजना पण्डिजी हुनुहुन्छ उहाँका साम उहाँका कति कति दामका सामग्री थियो छाता कति हो कति जोडा कति हो कति नयाँ नयाँ कपडा कति हो कति तीर्थवासी माताहरू सन्तहरू आउनुभयो एकचोटि मागिदिनु न मागिदिनु भन्ने पिरोधै मागियो अलिकति दिलाइदिनु उहाँहरूलाई हेर्नुहोस् कतिजनाको कल्याण हुन्छ अपार नि सङ्ग्रहित भइसक्यो छैन हजुर त्यस्तो देखिया मात्रै हो छैन पटकै छैन छैन मैले बिन्ती गरिहाल्नु छैन छैन छैन मात्रै भन्नु होला अब त्यो पर होला छैन नै होला त्यो होला दिनुभयो होला के हो भन्ने त्यसका एक महिना दुई महिना प्रचण्ड भयङ्कर प्रचण्ड गर्मीको बेला थियो को बेलामा कहाँबाट आगो छ सम्पूर्ण त्यो घरैसूर्ण वस्तु रातेको त्यो कोठै चलेर खरानी गरे त्यसपछि यति महिनामा हामी दिलना गर्दै यता सुना हजुर सर्वस्व कलिलि संग्रह गरौँ तिमी तपस्या गर्ने तीर्थमा बस्ने तपस्वी महात्माहरूलाई दुईटा देउन एकछि त्यसैले भई भइकन त्यसो गर्यो भने ठुलो न्तरिक अंशदोषण उच्च पुलका वंशीहरूले कहाँ दिउ परमार्थमा कहाँ सदुपयोग गर्न पाइन्छ अठारिस हुन्छ कहाँ दानको यो पुण्य दिनु पाइन्छ भनेर खुब मुक्त हस्तले दान दिनुपर्छ ठुला वंशकार गौरवमय पुर्खाका तर वंशदोष र कुनै अहिले गहिले वंशा गर्छ भने अदाता कर्म दो सात दरिद्रता वंशदोषण अधाता कर्मदोष दरिद्रता भने त्यस कारणले कर्ममा छोट भयो भने अप्ठ्यारा अप्ठ्यारो त्यति कसले चाहेर म गरिब हुनुहुन्छ कसले चाहेर म दरिद्र बन्नु परोस् भनेर भन्यो कहाँ कहाँ बिराइ हुन्छ कहाँ कहाँ गर्नुपर्ने कुरामा छोटो नामको किनकिदाता हामीलाई मानव बनेर आउने सौभाग्य जीवन मात्र दिनुभएन जीवनका सहारा पनि दिनुभयो आमाको कोखमा आइपुग्ने बित्तिकै छ महिना नौ महिनासम्म आमा त शरीरबाट एउटा तन्तु लगेर हाम्रो बालकको रूपमा शरीरमा त्यो तन्तु जोडिदिएर नौ महिनासम्म पोषण गर्ने काम प्रभु नै गर्नुहुन्छ पिताले गर्नु सक्दैन बिचरा उनी त सगलो शरीर भएको बालक पहिला होस् प्रभु कृपा गर्नुहोस् प्रार्थना गर्नु त पिता माताले अब तर प्रभु गर्नुहुन्छ त्यो भरौक बालकको पोषणको लागि त्यसैले उहाँको नाम परम पिता मात ना पिता मात्र होइन प्रभु परम त्यस्तो बरम पिता जगत रक्षक भगवानको हामी श्रद्धा साथ भक्ति साथ उपासना गरौँ भन्ने भाव राख्दैन त्यसैले प्रभुलाई गृष राख्छ सुख कहिनी त्यस्तो नौ महिनासम्म गर्वमा पोषण गरेर जन्मिनुभन्दा अगाडि नै यसले जन्मिने खाला भनेर आमाका छातीमा अमृत रित्तिकै हो तो अमृत हरी जन्म पालनेिकेन्टर था भगवान को ट्रेनिंग सेंटर जहां सिकेराज्ञान को एउटाको मुटुहरूको ठाउँ सारिन्छ एउटाको आगोले अर्थात्को आगो पनि छ एक ठाउँको नसु सागेर अन्तको ठाउँको काम लिन्छन् त्यस्तो छ तर त्यो भगवानले त्यो बालक जन्मिने एउटा चुस्ने कला कहाँ सिकाएर पठाउनुहुन्छ त्यो तालिम केन्द्र कहीँ देखाएको छैन कसैले देखा। कहाँ होला त्यो तालिम त्यस्तो के वर्णन गर्ने भा बात्सल्याद वह प्रदान समयाधारि औदारोषणाध गणित श्रेय पद प्राप्ण सेल्हादस्ट मिभीषणच करीराट पांचा ल्रुवा जगत्गे भगवान नारायण श्री हरी कृष्ण वहाँ के आरोपी लीला तो त्यस्तो भगवान् र गीसिङलाई कसरी त्यसैले महाराज परीक्षितजीलाई सम्झाउँदै बिदुरजी र मैत्रेजीको उपाख्यान ल्याएर सुखदेव स्वामी सम्झाउँदै हुन्छ महर्षि मैत्रीजी भन्नुहुन्छ बिदुरजी त्यसै कारणले बैगुनी बनाएको कारणले उसलाई सुख कहिले पनि हुँदैन जागेर मात्रै हुन्छ स्वभाग नै अर्थकैमा हुन्छ भक्तिसित भगवानको नाम मिल्दैन के के भन्छ के के भन्छ प्रभु मलाई धन दिनुहोस् दौलत दिनुहोस् जग्गा जमिन दिनुहोस् एउटा घर बनाऊ भनेर सोध्या अहिलेसम्म बनेर पनि बनाइदिनुहोस् एउटा गाडी किनौ न त भनेर भनौँ पहिले गर्दैन सबै जिन्दगीका कुराहरू मान्छे अरबौँले नल्याउने कुरा यहाँ हातमा चाहिँ पाँच पैसा पनि नपर्ने एउटा धुप्रोनको सल्लाहहरू भक्ति हो त्यो प्रभुको भक्तिमा हो त्यो भक्तिलाई मिन्स बनाएर कि कहिला चिज चिज उठाउन चाहन्छौ अन्य भक्ति अन्य भक्ति पाभक्ति प्रभु भागे मभु मिलोस् भगवान हजूर को दर्शन चाहिए हजर को कृपा को अवलोकन करना चाहूं आनंद लेना चाहू चाहिए पाभक्ति अन्य भक्ति बिंदुजी भक्ति परिप्रबल तो कहीं मैं समर्पण होते सर्वप्रथम लाइ लादे ल लाग बनिया लागिज्य वृद्धि यता अलिकति दिउ प्रबुले उता त्यसो भएको हुनाले केही कारण हो सुखको अनुभूति जीव आत्माले गर्न नपाएको भ्रान्त भएर भटकिराखेर मानव जीवनमा आयो तर यहाँ